अघि बढौँमा आज हामी मानिसमा नैसर्गिक रूपमा हुने उद्यमशील व्यवहार अनि त्यसको विकासका लागि चाहिने सामाजिक आर्थिक राजनैतिक तत्वका बारेमा चर्चा गर्छौं त्यसपछि क्यान्सकुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं विश्वका भन्दा बढी भाषामा अनुवाद भइसकेको यो पुस्तकबाट जुजुमानको अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौ सुरुमा मानिसको उद्यमशील व्यवहार र त्यसको विकासका लागि आवश्यक तत्त्वका बारेमा बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको यो छलफल यो मौसम फेर्ने बेलामा यस्तै हुन्छ भने ज्वरो आएर अस्ति तिम्रो आमालाई म आउँछु है भनेको आउनै सकिनँ भने त्यही त मामा म त मामालाई दिनभरि कुरे आउनु छ कि भनेर अनि फोन सम्पर्क पनि गरेको सम्पर्क हुन सकेन सम्पर्क हुन सकेन भनेर अब यो मोबाइलको नि के कुरा गर्नु कस्तो छ सबैलाई घरमा सबै ठिक छ नि मामा अहिले सन्चो नभएको बेलामा त अरूको पिर लिन छाड्नु क्या अँ साँच्ची भान्जी तिम्रो त बाह्र कक्षा पनि सकियो है अब त अब अगाडि के पढ्ने विचार छ त खै के पढ्ने सोच्नै सकिरहेको छैन क्या मामा मैले त गाह्रो त गाह्रै कुरो हो भान्जी तर राम्ररी विचार गर्ने हो भने एक हिसाबले सजिलो पनि हो गाह्रो पनि सजिलो पनि रे त्यस्तो हुन्छ कि अब गाह्रो छ किनभने सजिलोसँग यो नै गर्छु भन्न सकिन्न तर सजिलो कसरी छ भने नि भान्जी आफूले के गर्न चाहेको के गर्न मन लागेको छ भनेर सोच्ने अनि अगाडि बढ्ने त हो नि अनि सजिलो भएन त मामा, मलाई त छ नि एकदम धनी हुन मन छ धेरै पैसा कमाउने चनाखो व्यापारी बन्न मन छ तर के गर्नु मलाई त व्यापारको ब पनि आउँदैन <laughs> सुन भान्जी म तिमीलाई एउटा गजबको कुरो सुनाउँछु एउटा सानो कथा कथा वाह! न त मामा सुन ल सुन तिमी दुई वर्षको जति हुँदा तिम्रो दाई पाँच वर्षको थिए एक दिन तिम्रो बाह्र आमा बाहिर जानु पर्यो अनि तिमीहरूको हेरचाहका लागि मलाई यहाँ बोलाउनु भएको थियो अनि एक दिन म बाहिर बगैँचामा चिया पिउँदै थिएँ तिमी म कहाँ आएर मामा आयो भन्यो मैले त्यति बेला मामा भन्ने कोही आयो कि भनेर सोचेर बाहिर हेर्न गएँ तर तिमी फेरि मामा आयो मामा आयो भन्न थाल्यो मैले तिम्रो कुरो बुझ्दै बुझिन को मामा आएछ अत्तोपत्तै पाइनँ तर पछि तिमी पेट समाउँदै मामा आयो भनेर रुन <laughs> लागेपछि बल्ल बुझे अनि बल्ल हतारिँदै तिमीलाई मैले चर्बीमा लगेर बसाइदिएँ त्यसपछि म फर्केर बगैँचामै आएर बसा एकैछिनपछि तिमी पुग्यो भनेर चिच्याउन थाल्यौ अनि मैले त्यसो भए पखालेर आउन भनेर भने फेरि तिमी पुग्यो भनेर चिच्याउन थाल्यो सुन न सुन त्यसपछि मैले फेरि पखालेर आऊ भनेर भने तिमी फेरि पुग्यो भनेर चिच्याउन थाल्यो अनि म आफै सफा गर्न चर्पीतिर दगुरी तर एकैछिनपछि एउटा गजबको कुरो भयो नि तिम्रो दाई हातमा एउटा आलुको चिप्स बोकेर आयो आहा, आलु ओ, त्यो त थाहा छ अनि तिमीले के भन्यो थाहा छ के भने मामा तिमीले भन्यो कि दाइ मलाई अलिकति त्यो आलु चिप्स दिन्न म तिमीलाई मेरो जुस दिन्छु त्यो सुनेर मलाई लाग्यो कि एउटी बच्ची जसले अरूको मद्दत बिना चर्पीमा जान नसक्ने चर्पी पखाल्न नसक्ने उसलाई लेनदेन र व्यापार गर्न चाहिँ आउँदो रहेछ भनेर देख्नुभयो म कस्तो बाठी रहेछु सानैदेखि त्यो त रे छ क्या मामा तर मामा यता सुन्नु न छ नि मैले गर्ने भनेको व्यापार त फरक खालको छ नि <laughs> <laughs> अहिले एडम स्मिथ भन्ने अर्थशास्त्रीको वेल्थ अफ द नेसन भन्ने किताबको पहिलो अध्यय पढिरहेको छु क्या त्यसमा पनि भनिएको छ त मानिसहरूसँग प्राकृतिक रूपमा नै एक आपसमा विनिमय र व्यापार गर्ने क्षमता हुन्छ रे त व्यापार गर्ने क्षमता मान्छेले जन्मैदेखि लिएर आएका हुन्छन् रे क्या कसैले कसैलाई यो कुरा सिकाउनै पर्दैन रे हो त मामा हो <laughs> तिमीले ठीक भन्यो भन्जी तर तिमीले तिम्रो दाईसँग जुस र चिप्सको लेनदेन गर्दा त्यसको एउटा महत्त्वपूर्ण पाटो के थियो भने नि त्यति सानो हुँदा पनि तिमीले सम्पत्तिमा स्वामित्वको अर्थ बुझेकी थियो। अब तिमीलाई थाहा थियो कि जुस तिम्रो हो चिप्स तिम्रो दाईको त्यो तर तो। <laughs> तिमीले आलो चिप्स खोज्नुको साटो सभ्य र नैतिक उपाय अप्नाएर लेनदेनको बाटो रोज्यौ होइन त देख्नुभयो त मामा म सानैदेखि धेरै सभ्य र बुद्धिमान रहेछु नि ल भयो भयो सारे बुद्धिमान हौ तिमी अब नामै जिज्ञासुमान हुनुपर्ने है मामा, हुनु मामा? <laughs> उल्टा भयो नि त भान्जी तर हेर भान्जी समाजमा पनि सबैले एक अर्काको अधिकारको सम्मान गरी नीति नियम र कानुनअनुसार काम गऱ्यो भने व्यापार अनि व्यवसाय भनेको त सबैले गर्न सक्ने कुरो हो सबैले फाइदा लिन सक्ने विषय पनि हो त्यो त अब कमाइ खानाका लागि आवश्यक सम्पत्तिको सुरक्षा भएन भने त कुनै उद्यमीले सक्दैन नि हामी कहाँ त यो चन्दा आतङ्क अनि नेपालभन्दा यस्तै यस्तै के के हुन्छ हुन्छ नि है हो अनि सुन्नु न त्यसमा पनि होइन पसल खोलिस् कि तेरो पसल फोडिदिन्छु भनेर तर्साउँछ नि है हो यसलाई त सम्पत्तिको सुरक्षा भन्दैनन् होला नि होइन हो अब फेरि केही भएर तोडफोड भइहालेमा पनि कसैले क्षतिपूर्ति दिँदैनन् क्यारे यसलाई त सम्पत्तिको अधिकार रहेछ हामीमा भन्ने मिल्दैन नि होइन त मामा हो नि मेरी जिज्ञासी बोरु एउटा कुरा मेरो माना के मामा तिमी बोरु वकिल बना भान्जी नयाँ कुरा सिक्न पनि पाउने पनि पाउने अब सब पाउने मानिसमा जन्मजात रूपमा हुने उद्यमशील व्यवहार र त्यसलाई सहयोग पुर्याउने खालका सामाजिक र रा राजनैतिक तत्त्वका बारेमा बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफलपछि अब लाग्छौँ केन स्कुलनको पुस्तक जानाथन गलिबलका साहसिक कार्यहरूबाट जनाथन अर्थात् हाम्रै जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव जान्नतर्फ वृद्ध <स्था> मानिस र उनकी श्रीमती रोजीसँग बिदाबारी भई जुजुमान सभागृहतर्फ जान अगाडि बढे सवागृहारको बीचमा पर्थ्यो जुजुमानले छोटो बाटो भएर सभागृह जाने विचार बनाए अगाडि बढ्दै जाँदा बाटोमा थोत्रा बाकसहरू र कागजका टुक्राहरू जताततै फालिएको उनले देखे उनी त्यही अँध्यारो गल्लीबाट अगाडि हिँड्दै गए अचानक जुजुमानको घाँटीमा कसैले च्याप्प समात्यो र पेस्तोलको टुप्पोले उनको शरीरमा घोच्यो तिमी मलाई या त तिम्रो विगत देऊ या भविष्य जुजुमानले ती मान्छेको कुरै बुझेन डरले हल्लिँदै तर्सँदै उनले सोधे तपाईँले के भन्नु खोज्नुभएको हो मैले बुझिनँ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 ती महिलाको सिपालु र छरितो हातमा आफूले कमाएको सबै पैसा राख्दै सोधे तपाईँलाई नै पैसा दिनु किन राम्रो चोरले एउटा छालाको ब्यागमा जुजुमानले दिएका सबै नोटहरू कोज्दै कमरमा बाँध्दै मानिन। तिमीले मलाई पैसा दियो अब तिमी जिउँदै रहन्छौ तर तिमी नमरोन्जेल कर सङ्कलनकर्ताहरूले तिम्रो पैसा तिमीसँग लिइ नै रहन्छ तिमीले पहिले उत्पादन गरेको वस्तु तिम्रो भविष्य सबमा उनीहरूले नियन्त्रण राख्छ हामी सबै डाकाहरू मिलेर तिमीसँग लुटेको पैसा भन्दा पनि बढी त ती कर सङ्कलनकर्ताले तिम्रो आमदानीबाट एक वर्षभित्र नै असुरी सक्छ जुजुमानलाई अचम्म लाग्यो के त्यो करबाट उठाएको पैसाले शासकहरूको परिषदले जनताकै लागि काम गर्ने होइन ती चोरले ठाडो रूपमा भनिन् गर्ला केही मानिसहरू चाहिँ धनी हुन्छ होला कर तिर्नु राम्रो हो तर कर सङ्कलनकर्ताले तिमीलाई फकाएर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 यो सबले थाहा तर यही काम सबै राजनैतिज्ञहरूले गरिरहेका हुन्छन् जुजुमानलाई उनको कुरा नपचेपछि अलिकति मुख बंग्याए। यो देखेर ती महिला चोर फेरि हासिन। तिमीलाई कराउन मनलागे जस्तो छ नि चिच्याउन मन लागे जस्तो छ नि जुजुमानले आफ्नो टक्को बेसरी हल्लाए र उनले एकदम पीडापूर्ण दृष्टिले चोरलाई हेरे ल ल ठिक छ उनले भनिन् तिमीले बिस्तारै कराको आवाज एकचोटि सुनौ न तर धेरै ठुलो स्वरले कराउने होइन है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 जुजुमानले त्यो बिरानो टापुमा सङ्घालेका थप अनुभवहरू हामी आउने अंकमा अङ्कमा समेट्नेछौ आजलाई जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव यो सँगै अघि बढौँको अन्त्यमा हामी आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको उन्नाइसौं अङ्क लिएर हामी फेरि